यम्ब्रह्मारुेन्दुद्रम स्वीस्तवे वेदे साङ्ग पदोक्रम पनिस गायन्त यम समगा ध्यानावस्थित मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै नीमन चर्चिजु सुकम्बरा मल्लिका मालाकृतकुन्डला प्रवीलसन्मुक्ता बलिशो सर्वानुस्तकधरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुख करोति वाचालम् पङ्गु लभ्य गिरी ते परमानन्द मानव नमो भगवत्यासाय मित यस्म प्रसादाक्ष्यामण कथाम नारायणम् नमस्कृत नरम्स नरोम देवी सरस्वती व्यासम् यान्देन तु सारव या सुब्रभ्रस्तावृता याणावितकरा या पद्मासनाुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वती भगवती निशेष जाढ्यपा का वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा, प्रकृति स्वभावा करो सफल परस्मै नारायणा समर्पया अथवा द्वासोध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट हिँडेपछि शिव भट्ट र सतीले आँखाले देखेसम्म हेरिरहे देखिन छाडेपछि वृक्षमा चढेर हेरे जब वृक्षबाट पनि देखिन छाड्यो त्यही वृक्षको हाँगामा बसेर अनेक विलाप गर्न लागे दैव संयोग त्यसै बखद्रोगको हाँगा भाँचिएर दुवै स्त्री पुरुष वृक्षबाट लडेर मरे तब श्री महादेवका दूत आई विमानमा बसालेर कैराश लगे तब ती दुवै दम्पति दिव्य देह भई कैलाश शिवका पार्षद भएर रहे यता शिव शर्मा र गोमा ब्राह्मणीले डोलेहरूसित यस वनको नाम के हो त्यो पर्वतको नाम के हो त्यस वृक्षको नाम के हो भनेर सोध्दै गए डोलेहरूले पनि यस वनको नाम यो हो यस वृक्षको नाम यो हो भनेर बताउँदै गए जाँदा जाँदा निकै पहर पुगेपछि एउटा सुन्दर वन र तलाउ भएको स्थानमा पुग्दा साँझ पर्यो त्यही बाँस बसेर खानपिन गरी सुते थाकेका हुनाले हुसुक्क निय त्यही बेला श्री महादेवको श्रापले चोरहरू आई गोमा ब्राह्मणीका माता दिएको सम्पत्ति र शरीरको गहना समेत सबै चोरेर लगेछन् भोलिपल्ट बिहान उठेर हेर्दा सम्पूर्ण द्रव्य र शरीरको गहना समेत चोरिएको देखेर अधैर्य भई गोमारू नकराउन लागिन। तब डोलेहरूले भने हे गोमा नरौ थाकेका हुनाले हामीलाई पनि साह्रै निन्द्रा परेछ यस्तो नजाति भयो हामी अभागी रहेछौ अब तिम्रा मातापितालाई के भनौला अब तिमीले जसो भन्छौ यति भनेको सुनि गोमा भन्छन् हे भार बाहकहरू हो अब तिमीहरू यहीँबाट फर्क तिमीहरूलाई लगेर के खान दिउला यो समाचार मेरा मातापितालाई सुनाइदिनु यति गोमाले भनेको सुनि डोलेहरू हुन्छ भनेर गोमालाई प्रणाम गरी आफ्ना घर जान फर्केपछि शिव ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो पाइएला फलफुल खाई त्यहाँबाट ठूलो पर्वत पुगे अनि गोमा भन्दैछिन् हे स्वामी मलाई अत्यन्त भोक लाग्यो अब हिँड्न पनि नसक्ने भए अब के गरौँ भने बाटोमै अलपत्र परिन गोमा ब्राह्मणी गर्विणी थिइन् अथवा शिव सारे दया लाग्यो र गोमालाई काखमा राखी स्नेहपूर्वक भने हे स्त्री यहाँ फलफुल केही पनि पाइन्न यहाँ जलाशय पनि छैन यस्तो स्थानमा म तिमीलाई के खान दिऊ यहाँबाट अलि पर गए फलफूल पनि पाइन्छ र जलाशय पनि छ जाउँ हिँड भनी बुझाए हात समातेर सुस्थ सुध लगे गोमा पनि हे प्रभु आज मेरो यो अवस्था भयो भन्दै सुस्केर हाल्दै बिस्तारै बिस्तारै गइन् पर्वतको फेदीमा पुगेपछि शिव ब्राह्मणले फलफुल टिपेर खान दिए र पानी पनि पिउन दिए अनि हे स्त्री अब हामी हाम्रो घर पनि आइपुग्यो भन्दै चन्द्र नगरको बाहिर पुर्याए अनि त्यही एउटा खरको झुपडी उत्पन्न गरी हे स्त्री हाम्रो घर यही हो भनी देखाए र गोवा ब्राह्मणी घरभित्र गएर हेर्दा जालो को र कसिङ्गर मात्र देखेर आफ्ना माता पिताको घर सम्झि बहुतै अधैर्य भई रुन लागिन। फेरि मेरो कर्मले यस्तै परिल्यायो अब रोएर केही लाभ छैन भनी धैर्य धारण गरेर कुचोले माकुराको जालो मिल्काई कसिङर बढ़ारिन। घरमा जे भएको खाई गोमा ब्राह्मणी दुःखको समुद्रमा डुबिरहन् त्यसपछि एक दिन शिव ब्राह्मणी पत्नी गोमासित भने हे स्त्री त गर् हाम्रो घरमा सम्पत्ति छैन गर्म कसरी गर्ने फेरि सुत्केरीमा के खर्च गरौंला यस निम्ति म प्रदेश गएर कसैसित केही माघि ल्याउँछु कहिले आफ्नो शरीर र घरको रक्षा गरोस् केवल रोई कराई मात्र नरहेस् भने अनि आफ्ना स्वामीको यस्तो वचन सुनि गोमाले भनिन् हे स्वामी, स्वामी मलाई यस्तो अवस्थामा एक्लै छडी कहाँ जान लागेको म स्त्री जातिले के गर्नेछु फेरी मलाई यहाँ कसले के देला विशेष तपाईँ वृद्ध भएकोलाई कसरी पठाउ यहीँ यजमानहरू कहाँ गई जो मिलेको मागेर ल्याई सञ्चय गरौँला अथवा कहीँ पनि जाने मन नगर्नुहोस् भनिन् र शिव शर्मा फेरि भन्दछन् हे स्त्री हामी निर्धन भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन एक महिनामा म आइपुग्नेछु तेहसतम्भ खान नपुगे चन्द्रज्योति नगरमा छन् तिनका घर गई भिक्षा मागेर खाएस भनी बुझाए यति आफ्ना स्वामीले भनेपछि गोमाले मन्जुर गरिन् अनि शिव भिक्षा माग्न भनी परदेश एक दुई दिनको बाटो हिँडेपछि गंगाको तटमा ऋषिहरूको आश्रममा पुगे त्यहाँ वृद्ध अवस्था भएका दुई पति पत्नी ब्राह्मण ब्राह्मिणी बसेका थिए त्यहाँ शिव शर्माले गङ्गा स्नान गरेर ती वृद्ध दम्पति कहाँ गई मलाई नित्य पूजा गर्न फलफुल देऊ भनी मागे ती ऋषिका आश्रममा प्रशस्त फलफुल थिए ती शिव शर्माको कुरा सुनि ती वृद्ध दम्पतिले तिमी को हो कहाँबाट आयो भनी सोधे अनि शिव शर्माले म चन्द्रज्योति नगरको शिव नामको ब्राह्मण हुँ घरमा पत्नी गर्भवती हुनाले गर्भाधान आदि कर्म गर्न भिक्षा माग्न भने तब ती वृद्ध ब्राह्मणले आफै टिपेर लैजाऊ भनी ती शिव आफै वृक्षमा चढी फलफुल टिप्न लागे त्यसै अवस्थामा संजोगले रुखको हाङ्का भाँची शिव लडेर मरे ती शिव मरेपछि महादेवको रूप धारण गरी कैलाश पुगे पार्वतीले महादेव आउनु भएको देखिन् र सुनको कमाण्डोले पाउ धोई भित्र लगेर बसाली भित्र लगेर बसालेपछि भनिन् हे ईश्वर लोग्ने मानिसहरू पापी हुँदा रहेछन् राम्री स्वास्नी पाएपछि सबै कुरा बिर्सँदा रहेछन् हजुरले पनि मलाई बिर्सिनु भएको थियो बल्ल सम्झनु भएछ र आउनुभयो हेर सुखमा बसेकी त्यो गोमालाई कल बल ल्याएर गर्विणी तुलाई दुख दिई त्यस्तो स्थानमा एक्लै मिल्काएर आउनुभयो अब त्यो के गरेर खाली यति पार्वतीले भनेको सुनि महादेव भन्नु भयो हे प्रिय सेवक र भन्दामा पाप पनि गर्नुपर्दछ गोमा पनि अब सुखी हुनेछ सन्देह नगर त्यसपछि भिक्षा माग्न गएका शिव शर्मा धेरै दिन बितेर पनि फर्केनन् र गोमाले अनेक दुःख सही चन्द्रज्योति नगरमा गएर भिक्षा मागेर ल्याई गर्भाधान कर्म गराइन् मास पूर्ण भयो र सबै राज लक्षणले युक्त छोरो जन्मियो गोमाले चन्द्रज्योति नगरबाट ब्राह्मणहरू डाकी ब्राह्मणका मर्यादाले नामाकरण गराइन् ती ब्राह्मणहरूले ज्योतिषशास्त्र विचार गरेर नवराज नाम राखिदिए घर जाने बेलामा हे गोमा यो बालक सबै राजलक्षणय युक्त छ र राजा पनि हुन सक्दछ र तिमीलाई सुख सन्तोष दिनेछ यसमा शङ्का नमाने यति ब्राह्मणहरूको वचन सुनि गोमाले मनमा आनन्द मानि श्रद्धासाथ भोजन दक्षिणा दि विदा त्यसपछि बालकहरूलाई गोमाले अर्काको ढिकी जाँतो गरी धागो काटेर पालन गरिन् नवराज बालक पनि शुक्ल पक्षका चन्द्रमा जस्तै प्रतिदिन बढेर अलि ठुलो भई खेल्न जाँदा मित्रहरूले जे भने पनि सुनिरहन्थे झगडा गर्दैनथे खेलिसकेर सरासर घर आउँथे आमाले जो दिएको खाना खाएर सन्तोष रहन्थे आफ्नो छोराको स्वभाव देखेर गोमा प्रसन्न भई यजमानहरू कहाँ गएर भनिन् हे यजमान हो मेरो छोरा नवराज आफ्ना साथीहरूसँग खेलेर रहा घर आउँछ खाना देऊ पनि भन्दैन दे किन दिइनौ पनि भन्दैन रिस पनि गर्दैन यो मिठो यो नमिठो पनि भन्दैन दिए खान्छ नदिए चुप लागिरहन्छ फेरि मेरा स्वामी पनि घरमा छैनन् सम्पत्ति पनि छैनन् सबै यजमानहरूका दयाले जिन्तिन एक छाक खाएर बाँचेकी छु अब त्यसको चुडाकर्म र प्रतबन्ध आदि कसरी गरिदिऊ भन्ने चिन्ता लागिरहेछ गोमाको यस्तो वचन सुनेर यजमानहरूले आफआफ्नो श्रद्धाले जो सकेको दिए र गोमाले सम्पूर्ण सामग्री तयार पारे ब्राह्मणहरू डाकेर नवराजको चुडाकर्म र प्रतबन्ध गराइन् अनि वेद पुराण आदिको शिक्षा दिलाइन एक दिन नवराजको चाल चलाउने प्रसन्न भएका यजमानहरू स्वयं गोमा कहाँ गएर भने हे गोमा नवराजको विवाह गर्ने भए वरूणपुरका अग्निस्वामी कि कन्या चन्द्रावती छन् चन। तिनैसँग गरिदिऊ सबै सामग्री ठिक पार यजमानहरूको यस्ता वचन सुनि गोमा भन्दछन् हे यजमान हो मेरो छोराको कमाई छैन घरमा सम्पत्ति छैन त्यसलाई कन्या कसले देला विवाह कसरी गरिदिने यति सुनेर यजमानहरूले भने हे गोमा जे चाहिएको सामग्री हामी दिन्छौ के के चाहिन्छ चा। यति यजमानहरूले भनेपछि गोमा भन्दैछिन् हे जजमान हो हामीलाई निर्धन जानेर तिमीहरूको यस्तो दया हामी धन्य रहेछौ भनेर रह विवाहको समस्त सामग्री जे जे चाहिएको थियो मागिन् र जजमानहरूले दिए अनि असल दिनमा लग्न ठहराई ब्राह्मणको मर्यादाले वरूपुरका अग्निस्वामी कन्या चन्द्रावती र नवराजको विवाह सम्पन्न भयो यसपछि एकदिन ती नवराज बाहिर खेल्न गएको बेला तिनका मित्रहरूले भने हे नवराज आजसम्म हामी तिमीलाई नवराज ब्राह्मण भन्थ्यौ तर अबदेखि तिमीलाई बिना छोरो भन्दछौ तिम्रा पिता भए पनि तिनको नाम के हो तिमी कसका छोरा हो हामीलाई भन यति आफ्ना मित्रहरूले भनेको सुनि नवराज केही उत्तर नदी खरा आएर हे माता म मा कसको छोरो हुँ मेरा पिताको नाम के हो भनी साथीहरूले भनेको सारा कुरा आमालाई सुनाए अनि मेरो पिता कहाँ छन् भनेर सोधे नवराजको यति कुरा सुन्ना गोमाले वर्षाकालमा मेघ वर्षे झै अविरल आँसु बगाई भनिन् हे नवराज तिम्रो पिताको नाम शिव हो त गर्भमा इच्छा माग्न प्रदेश गएका आजसम्म फर्केनन् कतै केही कारण परे रोकिएका छन् कि संसारमै छैनन् थाहा पाउन सकिन यति गोमाले भनेको सबै नवराज भन्दछन् हे माता त्यसो भए मलाई आज्ञा दिनुहोस् कहाँ बसेका छन् म गई विचार गरेर ल्याउँछु नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछन् हे पुत्र तेरो मुख हेरेर तेरा पितालाई बिर्सिरहेको थिए अब तैँले पनि छोडेर गए म कसको आधारले बाँच्ने फेरि तँ गएपछि तेरि पत्नी चन्द्रावती पनि माइत जानेछ यसकारण कहीँ पनि जान्छु नभन् गोमाले भनेको सुनेर नवराज फेरि भन्दछन् हे माता म मा केही भन्दछु सुन्होस् पुत्र परमो धर्म पितृद्वार समो नह पितृद्वारम् न्रोते स्वयम् च सुखमिचि सयाति नरकम घोरम यावच्च चन्द्रार्कमेदिनी छोराको पहिलो र ठूलो धर्म के हो भने पितृहरूको उद्धार गर्नु जुन छोरो भएर पित्रीको उद्धार नगरी केवल आफ्नै सुखभोगतिर लागिरहन्छ भने त्यो जबसम्म पृथ्वी र सूर्य रहन्छन् तबसम्म घोर नरकमा पर्दछ अत म गर्भमा छँदै गएका पिता मेरो यो उमेर हुँदा पनि किन फर्केनन् मरिसके कि जीवित छन् यसको विचार मैले नगरे कसले गर्छ मरेका भए निश्चय गरौँला बाँचेका भए साथमा लिएर आउँला यति पनि गर्न नसके मैले जन्म लिएको व्यर्थ छ हे माता हजुरको सेवा गर्न बुहारी छँदैछ मलाई बिदा दिनुहोस् म जान्छु नवराजका यस्ता कुरा सुनि गोमा भन्दैछिन् हे पुत्र धन्य पिता रा थापी, प्रणाम गरी श्री चन्द्रवतीलाई अर्हाउने कुराको खबर गर्न पर्दै जाँदा जाँदा केही दिनमा गङ्गाको तटमा ऋषिका आश्रममा पुगे त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मण र ब्राह्मणलाई देखेर सोधे दे तिमीहरू को हो यहाँ किन बसेका यति सुनेर वृद्धले भने हे बालक हामी ब्राह्मण हौ वृद्धावस्था भएर गङ्गामा शरीर त्याग गराउला भनी घर छाडी यहाँ झुपडी बनाएर बसेका तिमी को हो यहाँ के कामले आयो तिनको त्यस्ता कुरा सुनि नवराज भन्दछन् म पनि नवराज नामको ब्राह्मण हुँ म गर्भमा हुँदा मेरा पिता शिव शर्मा नामका ब्राह्मण बिच्छा माग्न हिडेका आजसम्म फर्केका छैनन् र तिनैको खबर गर्न हिँडेको हुँ तिमीले देख्यौ कि यति नवराजको कुरा सुनि वृद्धले भने हे नवराज गर्भाधान कर्म गर्न बिच्छा माग्न आएका चन्द्र ज्योति नामका वृद्ध ब्राह्मणलाई ना हामीले देखेथ्यौँ यही आए आफ्नो नित्य पूजा गर्न फलफुल टिप्न त्यस वृक्षमा थिए दैव संजोग वृक्षको हाङ्गा भाँचियो र वृक्षबाट लडेर मरे हाडखोड त अझसम्म पनि होला त्यहाँ गएर हेर यति वृद्ध ब्राह्मणले भनेको सुनि नवराज रुखमणी हेर्न गए त्यहाँ आफ्ना पिताका हाडखोडदेखि हे पिता मेरै निम्ति भिच्छा आएर मेरो मुखै देख्न नपाए यस्तो स्थानमा आएर रुखबाट लडी प्राण दियो यो समाचार म आमालाई कसरी सुनाऊ मेरी माताले शोक गर्दा म के भनेर बुझाउँला भन्दै अनेक तरले शोक गरेर रुन लागे फेरि धैर्य धारण गरी हाडखोड बटुली गंगा प्रवाह गरेर ब्राह्मणका मर्यादाले दशकात्र क्रिया गरिसकी अब कता जाउँ घर जाउँ भने सम्पत्ति छैन विशेष यो समाचार सुनाई माताले शोक गरेको मात्र हेर्नु पर्दछ कारण कुनै राजाको सेवा चाकरी गरेर केही द्रव्य लिई घर जानु असल होला भनी नजिकको सहरमा गएर राजाको सेवा गर्न लागे इतिश्री स्कन्द पुराणे केदार खण्डे माग महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वरथाय शिव शर्मा परलोक गमन न